भएन विपद प्रतिकारका लागि विभिन्न उद्धार सामग्रीहरू सुरक्षा निकायका तीन अङ्गलाई हस्तान्तरण र द्वन्द्व पीडितले उजुरी गर्ने म्याद तीस दिन थपियो दस हजार तिरेर सात दिनमा पाइने राहदानी अब तीन दिनमै पाइने प्रभावकारी सूचना का युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोड्यशन को बयानबे दशमलव दुई मेगा हर्ज रेट में रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भई को बिहान सात बजे यूनिटी खबर में स्वागत है गणेश ठगुन्ना परीक्षा नियन्त्रण कार्यालय सानोटिमी भक्तपुरले अस्ति मात्रै सार्वजनिक गरेको प्रवेशिका परीक्षाको परिचयपलमा सबैमा अनभिज्ञता र अलमल देखिएको छ यहाँसम्मकै परीक्षा नियन्त्रक समेत अलमलमा परेका छन् परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजामा कक्षा एघारमा भर्ना हुनको लागि कम्तीमा जीपीए एक भनेको छ भने ग्रेड कम्तीमा डी प्लस ल्याउनुपर्ने भनेको छ त्यो ग्रेड र जीपीए ल्याउने परीक्षार्थीले टीएसएलसी अध्ययन गर्न पाउने भनिएको छ दुई विषयमा डी अथवा ई ग्रेड ल्याउनेले मौका परीक्षामा सामेल भई ग्रेड वृद्धि गर्नुपर्ने भनिएको छ तर यसको मध्य मार्गमा प्रश्न उठाउँदा परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रकृष्ण काप्रे निकै ठूलो अलमलमा परेका छन् मैले उहाँलाई प्रश्न गरेको थिएँ हामीले यो ग्रेडिङ पद्धतिबारे अभिभावक र परीक्षार्थीमा अलमल र अनभिज्ञता दुईटै पायौं यदि परीक्षार्थीले न्यूनतम भनिएको जीपीए एक र ग्रेडिङ डी प्लस ल्याएको छ भने परीक्षार्थीले कक्षा एघारमा भर्ना हुन योग्य छ भनिएको हो भन्ने छ तर आउसे ग्रेड पनि पुगेको छ जीपीए पनि पुगेको छ तर चार पाँचवटा विषयमा डी अथवा ई ग्रेड आएको हामीले भेटायौं यस्तो अवस्थामा विद्यार्थीले कक्षा एघारमा भर्ना हुन पाउने कि नपाउने तर उहाँले यसको जवाब नै दिन सक्नु भएन मैले उहाँलाई प्रश्न गरिसकेपछि उहाँले यो कामै रहेनछ योले झन कन्फ्युजन बनायो भनेर फोन नै काट्नुभयो त्यसपछि फेरि फोन गर्दा उहाँले फोन नै उठाउनु भएन अब भन्नुस परीक्षा नियन्त्रकलाई समेत ग्रेडिङबारे पूर्ण जानकारी छैन भने किन यो पद्धति लागू गर्नु परेको होला फेरि अर्को वर्षदेखि एसएलसी नामको परीक्षा हुनेछैन एक वर्षको लागि मात्रै जात्रा देखाउने काम गर्नुभन्दा नगरेकै बेस हुन्थ्यो तर यस विषयमा शिक्षाविदले भने समग्रमा अर्थात् सबै विषय लगाएर डी प्लस ग्रेडिङ र जीपीए एक आएको भएमा कक्षा एघारमा पढ्न पाउने बताएका छन् कसीमा दु विषय में डी अथवा ई ग्रेड आयोजित आपो ग्रेड सुधार का लागी मौका परीक्षा दिन सक्ने तर अनिवार्य दिन पर्चे निक्षाविद मनप्रसाद वाग्ले फेरी तपाय दुईभंदा बड़ी विषय में डी रेड र जीपीए पुगे कक्षा एगार पढ़ना पाँच उप तथा परराष्ट्र मन्त्री कमल थापाले मङ्गिरमै स्थानीय निकायको चुनाव हुने बताउनु भएको छ सा। हिजो साँझ डडेलध्रामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री थापाले सत्तापक्षसहित बाहिर रहेका दलहरूसँग समेत सहकार्य गरेर स्थानीय चुनाव मंसिरभित्रै गरिने बताउनु भएको छ उहाँले स्थानीय निकायको निर्वाचन चाँडोभन्दा चाँडो सम्पन्न गर्नु संवैधानिक बाध्यता राजनीतिक आवश्यकता र जनताको चाहना रहेको बताउनु भयो स्थानीय निकायको निर्वाचन चाँडोभन्दा चाँडो सम्पन्न गर्नु संवैधानिक बाध्यता राजनैतिक आवश्यकता रा र जनताको चाहना हो अब केही राजनैतिक दलहरूका बीचमा समझदारी कायम गर्नुपर्ने आवश्यकता छ त्यसको हामी प्रयास गरिराखेका छौँ मलाई लाग्छ त्यो समझदारी कायम हुन्छ र निर्धारितका साथै अन्य सबै दलले सरकारमा आउन चाहेमा आफ्नो पार्टी प्रतिपक्षमा बस्न तयार रहेको उहाँले बताउनु छ उहाँले अहिलेका प्रतिपक्षले राम्रो प्रतिपक्षको भूमिका नखेलेकोतर्फ इङ्कित गर्दै प्रतिपक्षमा बस्नेले राम्रो प्रतिपक्षको भूमिका खेल्न सक्नुपर्ने बताउनु भएको छ पराष्ट्र काम नै बाह्य देशहरूकोसँग सम्बन्ध सुधार गर्ने भएकाले भारतसँग देखिएको धमिलो सम्बन्ध सुधार गर्न पटक पटक जानु पनि जान तयार रहेको वहाँले उल्लेख गर्नु छ उहाँले आफ्नो पार्टीको विषयलाई जोड नेपालीहरूले हिन्दू राष्ट्र चाहेकाले नागरिककै शक्तिमा रापरपा नेपालले एकपटक देशको सबैभन्दा ठूलो पार्टी बन्ने समेत दावी गर्नुभयो विद्युत आपूर्ति बन्द भएको एक हप्ता हुँदा पनि आलितालमा विद्युत आपूर्ति सुचारू हुन सकेको छैन गएको जेठनातिस गतेको अलिताल दुईको भित्रीसैन ढ्याडी र लुइटामा हावाहुरीका कारण बिजुलीका पोलहरू ढल्दा अवृद्ध बनेको विद्युत लाइन अहिलेसम्म सुचारू हुन नसकेको हो हु। लामो समयसम्म पनि विद्युत सेवा सुचारू नहुँदा उपभोक्ताहरू मारमा परेका छन् विद्युत सेवा अवृद्ध भएपछि स्थानीयहरू मोबाइल फोन सेवाबाट समेत वञ्चित भएको शिक्षक भानबहादुर सुनारले जानकारी दिनुभएको छ मोबाइल ब्याट्री चार्ज गर्न नपाउँदा त्यहाँका मोबाइल प्रयोगकर्ताहरू सञ्चारविहीन भएका हुन् यता नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख राजमणि बजगाईले भने धेरै पोलहरू ढलेर नोक्सान भएकाले नयाँ पोलहरू नआउँदा सेवा सुचारो गर्न नसकिने बताउनु भएको छ पोलहरू नआएसम्म विद्युत सेवा सुचारू गर्न कठिनाई रहेको उहाँको भनाइरहेको छ वर्षात शुरू हुनै लाग्दा यसबाट आउन सक्ने प्राकृतिक विपत्ति काम गर्न जिल्ला प्रशासन कार्यालय डडेलधुवाले तयारी तीव्र पारेको छ जिल्लामा वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थासँगको समन्वयमा जिल्ला प्रशासनले विभिन्न तयारीहरू तीव्र पारेको हो जतात मौसम विज्ञान विभागले सुदूरपश्चिमका तराई तथा पहाड़ी दुवै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने जनाएपछि विपद प्रतिकारीका लागि यस वर्ष अघिल्ला वर्षभन्दा तयारी केही मजबुत पार्न लागेको हो ही दिन अघि विपत्प्रति योजना दुई हजार त्रिहत्तर सावजनिक्ष जिला देवी प्रकोप उद्धार समिति के हिजो मत्र जिला संघ संस्था समिति प्राप्त भाग र समीति खरीद गरेका विपत्त आईपरमा में चाहनी विभिन्न सामग्री सुरक्षा नि तीनवटा अंग लंतरण कर जिल्ला देवी प्रकोप उद्धार समितिको निर्णय पश्चात रेस्क्यु ज्याकेट हेलमेट स्ट्रेचर वुडकटर नाइल्यान्ड डोडी लगायतका विभिन्न पैंतिस नामका सामग्रीहरू नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रत्येक निकायलाई आधा दर्जनको परिणाममा हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्लाधिकारी करुणाकर अवस्तीले जानकारी दिनुभएको छ सा। उद्धार सामग्रीहरू पहल परियोजना मर्सिकोट एमपीडिएस र सभासद आर्जु राणा देउवाको सांसद विकास कोषको सहायक तथा जिल्ला देवी उद्धार समितिको आफ्नै पहलमा सामग्रीहरू हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ब्रेथराइजर मेसिन नहुँदा सवारी चालकले मादक पदार्थ सेवन गरी नगरेको परीक्षण गर्न समस्या भएको ट्राफिक प्रहरीले बताएको छ प्रहरी प्रधान कार्यालयबाट दुई वर्ष अघि मापसी परीक्षण गर्न सुदूरपश्चिमका लागि सत्रवटा ब्रेथ राइजर मेसिन पठाएकोमा तीमध्ये सातवटा बिग्रिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरी जनाएको छ सुदरप्चिम में आवश्यकता भाग कम मा ब्रेथुलाइजर मेसिनुद मपसे परीक्षण करने समस्या सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरिया प्रमुख तथा प्रहरी उपरीक्षक रमेश था बिग्री मेसिन मरमत का प्रहरी प्रधान कार्यालयमा पठाइएको बताउँदै सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापाले मर्मत्त गरेर फिर्ता नआएको बताउनुभयो वहाँले मापसे परीक्षणमा ट्राफिक प्रहरीलाई समस्या भएकाले थप ब्रेथलाइजर मेसिनको माग गरेको बताउनु भएको छ मापसे सेवन गरेकालाई मुखै नजिक मुख लगाएर चेक जाँच गर्दा विभिन्न खाले रोगको संक्रमण देखा पर्ने गरेको ट्राफिक प्रमुख थापाले बताउनु छ फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हाज र इन्टरनेटमा रेड्युनिटी वैतलीको हाटमा इलाका प्रशासन कार्यालय का मार्फत आउँदो सातादेखि सेवा सुचारू गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ आउने सातादेखि सेवा सुचारू गर्ने हिसाबले तयारी भइरहेको छ इलाका प्रशासन कार्यालयका लागि का का आवश्यक पर्ने कार्यालयका सरसामानको व्यवस्था गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनु भएको छ इलाका प्रशासन कार्यालय मार्फत तत्कालका लागि नागरिकता नागरिकताको प्रतिलिपि र विभिन्न सिफारिसहरू प्रदान गरिने उहाँले बताउनु भएको छ जिल्ला प्रशासन कार्यालय बैतडीमा सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ चालु आर्थिक वर्षमा गृह मन्त्रालयले थप गरेको दरबन्दीमा सहायक प्रमुख जिल्ला अधिकारीको पदपूर्ति हुन सकेको छैन मन्त्रालयले चालू आर्थिक वर्षमा सहायक प्रमुख जिल्ला अधिकारीको एक दरबन्दी थप गरेपछि बैतरीमा सहायक प्रमुख जिल्ला अधिकारीको दुईवटा दरबन्दी रहेको छ तर अहिले भने दुवै दरबन्दी खाली हुँदा सबै काममा प्रमुख जिल्ला अधिकारीले मात्र खटिनुपर्ने भएकाले सेवा प्रवाहमा समस्या भएको कार्यालयका सूचना अधिकारी दत्तराम बडुले बताउनु भएको छ अछाममा बदेलको आक्रमणबाट तीनजना गम्भीर घाइते भएका छन् घाइते हुनेमा मंगलचर नगरपालिका वडा नम्बर दसका साठी वर्षीय मानबहादुर बगपाल सोहीवड़ाका छब्बीस वर्षीय बमबहादुर रावल र रा कञ्चनपुर गुलरियाका अडचालिस वर्षीय पल्टुराम चौधरी घाइते भएका छन् गम्भीर घाइते मानबहादुर बक्कपाल र पल्टुराम चौधरी दुईजनालाई जिल्ला अस्पताल मंगलसेनबाट बेलपाटा अस्पताल रेफर गरिएको जिल्ला अस्पताल अछामले जनाएको छ गाउँमा बदेल आएर मंगलसेन दशका प्रेम रावलको गोठ छानुमा बाँधेको रागोलाई घाइते बनाएपछि बदेललाई लखेट्ने क्रममा बदेलले आक्रमण गरेको गरेर मानिसलाई घाइते बनाएको स्थानीय वासी नेत्ररावलले बताएका छन् विशेष पदस्थापना अनुसार जिम्मेवारी नदीको भन्दै कञ्चनपुरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् सरकारले गत वर्ष विशेष पदस्थापन गरेका स्वास्थ्य कर्मीलाई हालसम्म पदअनुसारको जिम्मेवारी नदिएको भन्दै कञ्जनपुरका स्वास्थ्य कर्मीले विरोध स्वरूप टाउकोमा कालोपट्टि मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा धरना दिएका हुन् सरकारले गएको वर्ष पदस्थापना गरे पनि हालसम्म पदअनुसारको कामको जिम्मेवारी नदिएकाले आफूहरू आन्दोलनमा उत्रिनु परेको पदाधिकारी सङ्घर्ष समितिका सचिव नन्दराज जोशीले जानकारी दिनुभएको छ उहाँले असार दश गतिसम्म आफूहरूको माग पूरा नभए एघार गतिदेखि जिल्लाभरि नै आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने बताउनु भएको छ राहदानी विभागले दस हजार रुपियाँ तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै दिने भएको छ घण्टौ लाममा बसेर एक हप्तामा राहदानी लिने व्यवस्था भए पनि आगामी असार पन्ध्र गतिदेखि तीन दिनभित्रै राहदानी पाउने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिएका छन् राहदानी लिनेलाई आकस्मिक रुपमा लिन परेको खण्डमा 15,000, दुई दिनमा लिनु परेमा 12,000 र तीन दिनमा लिएमा 10,000 हजार रुपैयाँ लाग्ने निर्णय भएको छ दश वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कमा आधा रकम छोड दिएको छ सत्यनिरूपण तथा मेलविलाप आयोगले दश वर्ष जनयुद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट पीडित पक्षले उजुरी दिने म्याद एक महिना थप गरेको छ इसी आग ले उजरी का बैशाख पांच गतिदि असार दुई गतिम को समय तोको थियो। इसी बेपत्ता पार्टी को छानबिन कर गठित आग ले उजरी संकलन को समय एक महीना थप थियो।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 आज दिउँसो विशेष गरी पूर्वी नेपाल र साधारणतया बाँकी भागहरूमा मौसम बदली हुनेछ सा। यसका साथै पूर्वी र पश्चिमी नेपालमा मेघगर्जन सहित केही स्थानमा वर्षा हुनेछ भने मध्य नेपालका पनि थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू बारे नसक्दा एक हप्ता पुग्ने लगता समेत अलीतार विद मरमत को काम भे विपद प्रति का उद्धार सामग्री सुरक्षा नि तीन अंगरण र दुवन्दपीडितले उजुरी गर्ने म्याद 30 दिन थपियो दस हजार तिरेर सात दिनमा पाइने रहदानी अब तिन दिनमै पाइने समाचार श्रवण कर प्रति सहयोगी आशीष तमामा समाचार रेडियो कम डट एनबीट पढ़ना सकूने सा। चाहे बेला हमारा समाचार र कार्यक्रम सुन्न भी सकूने साथ ही हमीसंगजिक संजाल में जोड़ने चाहिए फेसबुक में फेसबुक डट कम स्लैश रेडियो कम स्लैश रेडियो सुन सकू म